नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पास समेगाडसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियोअर्पण कम डट एनपी मार्फत पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा ढल निर्माणमा कमसल सामग्री प्रयोग गरिएको आरोप लगाउँदै टोल विकास संस्था र सरकारवाला सङ्घ संस्थाले विरोध जनाएका छन् निर्माणको जिम्मा पाएको ठेकेदारले ढल निर्माणमा दुई नम्बर किटाप प्रयोग गरेको र सिमेन्ट र बालुवाको मात्रा नमिलेको भन्दै नागरिक सरकार मञ्च स्वावलम्बन टोल विकास संस्था शुभ टोल विकास संस्था र कल्याण टोल विकास संस्थाका पदाधिकारीहरूले विरोध गरेका हुन् रत्नगराटको हरिहर चोकमा ढल निर्माणको काम भइरहेको छ कमसल निर्माण सामग्रीको प्रयोग भएपछि आफरले ढल निर्माणको काम रोकिदिएको नागरिक सरकार मञ्चका अध्यक्ष युगबहादुर थापाले जानकारी दिनुभयो निर्माण कार्यको अनुगमन नहुँदा समस्या आएको थापाले बताउनु भयो सडक डिभिजन कारले भरतपुरले ढल निर्माण गरे पनि नगरभित्र भइरहेको विकास निर्माणको काममा रत्नगर नगरपालिकाले पनि चासो दिनुपर्ने मञ्चका अध्यक्ष थापाको भनाइ छ रत्नगरमा ढल निर्माणको काम सुरु भएको लामो समय बितिसके पनि विभिन्न कारणले अझै निर्माण सम्पन्न हुन सकेको छैन ढल निर्माणमा प्रयोगमा आउने इट्टा र सिमेन्ट कमसल र आवश्यकताभन्दा थोरै प्रयोग गरी ठेकेदारले लापरवाही गरेको भन्दै टोल विकास संस्थाले काम रोक्न नगरपालिकालाई आग्रह गरेका थिए गुणस्तरीय काम नभएको जानकारी नगरपालिकाका का का कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठले सडक डिभिजन कार्यालयलाई गराउनु भएको थियो कारी पाए लगतै सडक डिभिजन कार्यालयका इन्जिनियर सौरभ बज्राचार्यले स्थलगत अवलोकन गरी कमसल सामग्री प्रयोग गरी बनाएको ढल भत्काएर पुननिर्माण गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री घनश्याम भोषालले व्यक्तिको नभई विचारको पछि लाग्न पार्टीका कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ पार्टीको नवमहाधिवेशनका सन्दर्भमा मदन भण्डारी अध्ययन केन्द्र चितवनले हिजो भरतपुरमा आयोजना गरेको विचार गोष्ठीमा नेता भूसालले व्यक्तिको पछि लाग्दा गोट जन्मने र त्यसले पार्टीलाई असर पार्ने बताउनुभयो जनताको बहुदलीय जनवादलाई समानुकूल बनाएर पार्टी हाँक्न सक्ने क्षमता पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालमा देखिएको भन्दै भावी अध्यक्षका रूपमा आफूहरूले समर्थन गरेको नेता भूषालको दाबी थियो उहाँले दुई हजार सालको आन्दोलनलाई एउटा जनक्रान्तिको रूपमा सम्झनुपर्ने बताउनुभयो दु सालमा छ साल में पुष्पलाल श्रेष्ठ ने्याख्या ने वर्ष को जनाउँदै नेता भुसालले अब साठी वर्ष आफूहरूको विचारले स्थान लिने दावी गर्नुभयो यसबीच नेकपा एमालेको नवमहाधिवेशनमा चितवनबाट सहभागी हुने प्रतिनिधिहरूको छनौट कार्य आजबाट सुरु हुने भएको छ जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट करिब पैँतालिसजना प्रतिनिधि छानिनेछन् सहमति नजुटे निर्वाचनबाट प्रतिनिधि छनौट हुनेछ सोमबार हिजो बसेको जिल्ला कमिटीको सचिवालयको बैठकले पाँचवटा क्षेत्रमा निर्वाचन समिति गठन गरिएको छ आज बिहान दस बजेदेखि अपरान्न चार बजेसम्म उम्मेदवारी दर्ता र बुधबार भोलि बिहान दस बजेदेखि मतदान गर्ने समय तय गरिएको छ जिल्ला अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षता एवं पार्टीका प्रतिब्युरो सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो <स्थ> चितवन क्षेत्र नम्बर चारमा सम्पन्न उपनिर्वाचनबाट विजयी नेपाली कङ्ग्रेसका सभासद् रामकृष्ण घिमिरेले लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर आफूले कुनै काम नगर्ने बताउनु भएको छ निर्वाचित भएपछि हिजो पत्रकारहरूसँग कुराकानी गर्दै निर्धारित समयमा संविधान निर्माण र प्रतिबद्धता गरेका विकासका योजना सम्पन्न गर्ने काम पहिलो प्राथमिकतामा रहेको बताउनुभयो उहाँले संविधानका विवादित विषयहरूमा सहमति कायम गर्दै माघ आठमा देशमा नयाँ संविधान जारी हुने बताउनुभयो नवनिर्वाचित सभासद् घिमिरेले राजनीतिका कुरामा अल्झिएर जालझेल गरेर जनतालाई विकासको पहुँचबाट टाढा राख्नुहुने तर्क गर्दै क्षेत्र नम्बर चारका आवश्यकतालाई पुरा गर्न आफ्नो भूमिका रहने बताउनुभयो चितवनको क्षेत्र नम्बर चारमा भएको संविधानसभा उपनिर्वाचनमा पराजित भएकी एमाले उम्मेद्वार पार्वती रावलले निर्वाचन परिणामलाई सहज रूपमा लिनुभएको छ हिजो भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो निष्ठा र इमान्दारितापूर्वक राजनीतिमा क्रियाशील हुँदा जितमा माने र हारमा आँतिने काम गर्नुहुन्न पराजयलाई स्वीकार गर्दै निर्वाचित सभासद्लाई अब सहयोग गर्छु रावलले भन्नुभयो दुई हजार चौसठी सालदेखि अहिलेसम्म अहिलेको निर्वाचनसम्म आइपुग्दा क्षेत्र नम्बर मा एमालेको स्थान बलियो हुँदै गइरहेकोमा खुशी व्यक्त गर्दै रावलले भन्नुभयो सूर्यसिन्हले पाएको मतले यस क्षेत्रको महिलाको आवाज र विकास निर्माणमा क्रियाशील हुन थप प्रेरित गरेको छ पत्रकार सम्मेलनमा उपनिर्वाचनमा सूर्य सिन्हामा आफ्नो अमूल्य मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त करी रावल ने निर्वाचन में विजय प्रतिस्पर्धी नेपाली कंग्रेस का रामकृष्ण घिमरे बधाई दूर थियो। कमजोर आर्थिक अवस्थाका कारण लामो समयसम्म कष्टकर जीवनयापन गरिरहेका रत्नगरका सुकुम्बासीले पक्की घर बनाएका छन् सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत लोमन्ती आवासका लागि सहयोगसम्म रत्नगरको ऋण सहयोगमा सुकुम्बासीहरूले पक्की घर बनाएका हुन् सुकुम्बासी व्यवस्थापनको लागि रत्नगर नगरपालिकासँग सहकार्य गरेर रत्नगर तिन लौरी गोलमा लोमन्तीले आवास व्यवस्थापनको काम गरेको हो कुनै समय राम्रो ओत लाग्ने घरको भावमा कष्टकर जीवन बिताइरहेका सुकुम्बासीहरूले ऋण सहयोगमा घर बनाएपछि राहतको महसुस गरेका छन् रत्नगर तिन लौरी घोलमा रहेका त्रिचालिस घरधुरीमध्ये अति विपन्न उनातिस परिवारलाई पक्की घर बनाउन ऋण सहयोग भएको हो तिन वर्षअघिसम्म लथा लिंगो सो सुकुम्बासी बस्ती अहिले पक्की घर बनेपछि व्यवस्थित समेत बनेको छ लोमन्तीको सहयोगमा सो बस्तीमा उनातिसवटा पक्की घर बनेका छन् पहिलो कसको जग्गा कहाँ छ भनेर कसैलाई थाहा थिएन नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तामाङले भन्नुभयो सुकुम्बासी व्यवस्थापन कार्यक्रम सुरु भएपछि सबैले जग्गा पनि पाए घर पनि बनाए लौरी गोलमा त्रिपन्न सालमा सुकुम्बासी बस्ती बसेको हो त्यसको एक वर्षमै उनीहरूले दुई हजार सालमा लालपुर जा पाएका थिए प्रत्येक घरधुरीको तिन धोर जग्गा छ त्यही तिन धुर जग्गालाई व्यवस्थापन गरेर सबैले पक्की घर बनाएका छन् प्रत्येक घरधुरीलाई लोमन्तीले एक लाख रुपियाँ ऋण सहयोग गरेको छ एक लाख दिएर घर बनाएको भन्दा पनि बस्ती व्यवस्थित भएर सबैले सबैले आफ्नो जग्गा पाएकोमा खुसी छन् सुकुम्बासी सुधार समितिका अध्यक्ष तामाङले भन्नुभयो बस्तीमा पहिलेको भन्दा कायपलट भएको छ लौरी घलको सुकुम्बासी व्यवस्थापनको लागि मन्तीले आवास र आय आर्जन तथा रत्नगर नगरपालिकाले घोल पुज बनाइदिएको छ नगरपालिकाले झन्डै दस लाख लगानी गरी घोल पुरेर सहज रूपमा घर बनाउन सक्ने व्यवस्था गरेको तामाङले बताउनुभयो सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत लुमन्ती मार्फत आगका परियोजनाले तीस लाखको कोष बनाएर आकृति महिला बच्च तथा ऋण सहकारीबाट न्यून ब्याजदरमा ऋण दिने गरिएको छ जातीय छुवाछुतको मुद्दा लागेकालाई जिल्ला अदालत चितवनले बिस हजार धरोहटीमा छोड्न आदेश दिएको छ पियाथर्का एक युवाले विश्वकर्मा थर्की युवती ल्याएपछि घर प्रवेशमा रोक लगाएको आरोपमा युवकका बाबालाई मुद्दा परेको थियो युवक दिव्येश पियाले आफ्नै बाबा दिनेश पियालाई मुद्दा हालेका थिए जातीय भेदभाव तथा छुवाछुत विरुद्ध एन दुई हजार अडसट्ठी अनुसार पियाले आफ्नै छोराबुहारीलाई छुवाछुत गरेको भन्दै जिल्ला न्यायाधीश अनन्तराज डुम्ब्रेको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त एक सय अठार दि पाँच र दस बमजिम दरोटी माग गरेको जिल्ला अदालतका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो दुई हजार अठसट्ठीमा एनआईपछि चितवनमा जातीय छुवाछुत विरुद्ध मुद्दा परेको यो पहिलो पटक हो <्याँ गुणा> मिर्गौला रोग पीडित रत्नगर आठ निवासी सुशीला सर्किनीको उपचारका लागि सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको छ दूरसञ्चार टोल विकास संस्थाको अगुवाईमा सङ्कलन गरिएको पन्ध्र हजार तिन सय पैँसठी रुपैयाँ हिजो उनका परिवारलाई हस्तान्तरण गरिएको हो संस्थाकी अध्यक्ष बिन्दु खड्का सचिव नवराज तिवारी संस्थापक महिला सदस्य सपना बोहरा नेकपा एमाले वडा नम्बर आठका ओडा अध्यक्ष कमलबहादुर घिमिरे लगायतको सक्रियतामा सो रकम सङ्कलन गरिएको हो सुशीलाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ अब पालो अर्पणजन आवाजको अर्पणजन आवाजमा हाम्रो प्रश्न छ रत्नगरमा ढल निर्माणमा देखेको लापरवाहीप्रति तपाईँ के भन्नुहुन्छ यी हतारको काम बे भ्रष्टाचारको गन्ध र सी अनुगमन नहुनुको परिणाम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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 से डिग्री सेल्सियस से र न्यूनतम तापक्रम बाइस से डिग्री सेल्सियस से से रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ आज दिनभर घाम लागेता तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ मौसम मौसमरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अन्ध्रो छ जुवानी द्वारा जारी गरिये को हो। मौसम जनहित्बंधी जानकारी संग आज बिहान समाचार खनाला नमस्कार। सात बजे सक्रिय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 घड़ेरी खरीदगारी ठुक्स संपर्क का लगी गोपाल पौड़े रत्न मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार त्रिपन्न बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानों कर्मचारी पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी नब्बे रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही को आधिकारिक बिक्रेता जानकारी कराइन